नमस्ते साथीहरू शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँलाई स्वागत छ हरेक सोमबार चाहिँ आज पनि म नारायण खड्का नयाँ भाग लिएर आइसकेकी छु आज चौबाोको अन्ठाउन्नौ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको भाग थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ गएको भागमा सारा र अमन पहिलो पहिलोचोटि घुम्न गए जिस्किँदा जिस्किँदै आफ्नो साथीले आफ्नै गल्तीले ज्यान गुमाएको भन्दै अमन इमोसनल भयो अर्कोतर्फ अबले आफ्नो जीवनले दिशा गुमाएको चिन्ता वर्षासँग व्यक्त गर्यो वर्षा अभयलाई पढ्नको लागि हौस्याउँछ साथै आफ्नो आमाको साथी भन्न सुझाउँछे के अभले वर्षाले भनेको मान्ला त था। थाहा पाउन आउन सुनौ जो बाटोको अन्ठाउन्न अङ्क पवित्र एकछिन कुरा गर्नुहुन्छ के कुरा हिँड न एकैछिन बसेर कुरा गरौँ म घर चाहिँ म पुऱ्याइदिइहाल्छु नि प्लिज पढ्दैन पुऱ्याउन भन न आधा घन्टा मात्रै हो क्या ऊ त्यहाँ छिरेर बसौँ न हिँड्दै हिँड्दै भने नि हुन् मेरो बाइक त्यही छ नि त तर के हुन्न हिँड हिँड थाहा छ म पर्सि अस्ट्रेलिया जाँदैछु ए जानु अघि तिमीलाई एकैचोटि जसरी पनि भेटौँ भनेर तिमीले त फोनै उठाएनौ मेसेज नै रिप्लाई गरेनौ त्यही भएर सिधै कलेज बाहिर आएको नभने आएकोमा सरी ल होइन ठिकै छ म जोसँग डिपेन्डेन्टमा जाँदैछु नि ऊ मेरो बेस्ट फ्रेन्डको गर्लफ्रेन्ड हो आउँदो वैशाखमा बिहे गर्दैछन् अनि आउँछ अरेऊ पनि उतै ए तिमीले मेरो कुरा राम्ररी सुन्दै नसुन्दै कति हतारमा डिसाइड गरे है तिमीलाई कुनै हानि भएर त्यसले त्यस्तो होइन आई मिस अल कति मान्छे यसरी नै गएका छन् उता जान्छन् डिभोर्स गर्छन् अनि आफ्नै लाइफ हुन्छ एम्बेसीको आँखामा छाह्रो हाल्ने मात्रै काम हो तिमी मलाई कन्भिन्स गराउन आएको हो ट्राई नगर न तिमीलाई बुझाउन मात्र खोज्या हो अस्ति साथीहरूले जानु अघि पार्टी दिए भनेर अति गरे सब तिमीलाई सोध्दै थिए भाउजूलाई कहिले लैजाने भनेर कस्तो नरमाइलो लागे थाहा छ अब गएपछि त म सिधै दुई वर्षपछि मात्रै आउँछु के भन्दैन तिमी कतिचोटि सरी भनौँ मैले बोल्नु बाँकी के छ र सकिएको हो सबै हाम्रो अब केही पनि छैन म यस्तो खत्तम मान्छे रहेछ है त्यस्तो होइन क्या प्रचान्त तिमी खत्तम मान्छे होइनौ कुनै समय तिमी मेरो लागि संसारकै सबैभन्दा राम्रो मान्छे थियो तर अब सिचुएसनमै सबै चेन्ज भइसक्यो तिमीलाई अस्ट्रेलियामा मात्र सबै फ्युचर देखिन्छ मेरो अस्ट्रेलियामा गएर सेटल हुने कुनै प्लान नै छैन मेन्टालिटी पनि छैन न तिमी सेक्रिफाइस गर्न रेडी हुन्छौ न त्यहाँ बेटर लाइफ छ नि त यहाँ नेपालमा दस दस वर्षसम्म घोटिएर कमाएको पैसा उता एक वर्षमै कमाइन्छ अझ दुईजना मिल्यो भने त झन् कति सजिलो पैसा कमाउनु मात्र सबैको जिन्दगीको उद्देश्य हुन्न नि प्रशान्त फेरि तिम्रो जस्तो इजी पनि छैन मेरो लाइफ मैले मेरो लागि मात्र सोचेर कहाँ हुन्छ बुवा मम्मी हुनुहुन्छ भाइ छ भाइको लागि सोच्नुपर्छ थाहा छ नि तिमीलाई अहिले गइहाल कहाँ भनेको छ र तिमी यता पढाइसक्कौ अनि म उता सेटल हुन्छ अनि आएँ भइहाल्यो नि तिमीले कुरै बुझेनौ क्या प्रशान्त मलाई अस्ट्रेलिया जानै मन छैन अहिले पढ्न जान पाएँ भने मात्र जान्छु म त्यो पनि सितैमा अठार उन्नाइस लाख खर्च गरेर मेरो बाबाआमाले पठाउन पनि सक्दैनन् मलाई पठाए पनि सायद म जान्न होला तिम्रो र मेरो सपना नै मिल्दैन प्रशान्त रहन नै मिल्दैन फरक फरक सपना लिएर कसरी एउटै बाटो हिँड्ने भन त त्योभन्दा त बरु तिमी अस्ट्रेलियाको आफ्नै सफा सुग्घरको बाटो हिँड म यहीँ धुवाँ धुलोको बाटो हिँडिरहन्छु चु। छुट्टा छुट्टै बाटो हिँड्यो भने चटक्कै बोल्नु त छोड्नु पर्दैन होला नि हुन्छ यदि यो कुरा सकिएकै हो भने त वर्षा वर्षा यता हौ सुर त भएको छैन नि कस्तो ढिला भयो हेर्नु न हुन लाग्यो धेरै बेर पो लागेको त वर्षा के भयो भने अनि बाटोभरि जामै जाम खोइ त अरू तिनीहरूलाई कुरिरहेको छु म त झन् तिमीहरू सबैजना सँगै आउने होला भनेर ढुक्क भएर बसिरहेको त ल अनि ढिलो भएन त भयो नि खोइ म फोन गर्छु फोन गर्छु एकदम छिटो म त म अर्कै बाटो उनीहरू अर्कै बाटो भनेर फोनै गरिनँ ल स्विच अफ पो भन्छ त कसलाई गरेको आवाजलाई गराईको त नम्बरै रहेन समस्त त तपाईँ गर्नु न त होस् म प्रकृतिलाई गर्छु प्रकृतिको नम्बर समस्तो ल छिटो गरी कति प्रकृतिको नम्बर यत्तिका नम्बर तिटो गर ए के गरे होला नि झन् छिटो आ भनेर भनेको मैले तिमीहरूलाई कस्तो ए फेरि उठाउँदैन कि उठाउँदै उठाउँदैन नेक्स्टिन पाउनु है ढिलो भइसक्यो गइरहछ गइरहेको छ गइरहेको छ फोन त ए उठा उठा हेलो हेलो प्रकृति कहाँ आइपुग्यो तिमीहरू कहाँ यता नाटक हेर्न नि नवीन दाईले नाटक हेर्ने भोलि भने आएन हिजो कस्तो बिर्सेको त कोही पनि आइपुगेको छैन नि नवीन दाई र म मात्रै हो ल ल भाइ ए बिर्से पो भन्छन् अहिले अँ न घर पुगिसक्यो अरे त्यो प्रकृतिले नसम्झे नि रूपानु पर्छ नि ए छोडिदियो अब बसन्ती आउँदैछ अब छोडिदिउ पिर नगर ए हो अँ आवाज चाहिँ किन आएन फेरि के खबर पनि गरेन त्यो त्यही त भन्ने बेला चाहिँ सबैजनाको एकै स्वर हुन्छ जम्मा बेला चाहिँ दुई तिनजना नै हुँदैन त्यही भएर ग्रुप प्लानै गर्ने होइन गुन्टा कस्यो एक्लै स्वाटै हिँड्यो भने मजा नै हुँदैन नि त्यसरी एक्लै त एक्लै हिँड्दा त झन् मजा आउँछ नि बाटो हिँड्ने जम्मै साथी गाउँठाउँ मान्छे त्यहाँको चालचलन सबै बुझ्न पाइन्छ आजकल त झन् ठुल्ठुला होटेल होमस्टे हुन थालेँ बास माग्दै हिँड्न पाए मजा आउँछ त नि दाइभित्र जान थाले बसन्त दाई त आइपुग्नु भएन नि त अहिलेसम्म आएपछि फोन गर्छ होला हिँड्दै हामी जाँदै गरौँ फेरि हाम्रो सिट फेरि पाइँदैन कि टिकट त तपाईँसित पो छ त बसन्त दाईको पनि त्यसले फोन गर्छ अनि म बाहिर निस्किन्छु नि त चौन आउ नाम के अरे मलाई त नाम पनि थाहा छैन हतारमा लौ न यसमा हेर न नाटकको ना। ना सबै डिटेल्स छ क्या यसमा <laughs> सानो हुन्छ नि नाटक हेर्न कति नै मान्छे आउँछ त मेरो त फर्स्ट टाइम हो नि त नाटक ए पहिला हेरेको थिएन ना तिमीले नाटक मन पराउने सर्कलै थिएन मेरो एक्लै आउनु पनि कसरी आउनु ए अब त आइरहने नि अर्को पल्ट मिलनलाई पनि बोलाउनु पर्छ है ल यता बस्छ तिमी मुभीमा चाहिँ पछाडि बसेर हेर्ने हो होइन नाटकमा चाहिँ अगाडि बसेर हेर्न मजा आउँछ क्या मिलन त आएको आयो. खाली मुभी मुभी भन्छ <laughs> नाटकतिर त त्यस्तो चासो नै छैन उसलाई हिजो पनि hmm. मुभी हेर्न जाम जाम भन्दै थियो हेर्नु मेरो फुर्सतै भएन आज फेरि म यता नाटकतिर आएँ अब थाहा भने मलाई माट्छ त्यसले ए उसलाई भनाइ छैन तिमीले छैन नि अब गएर भन्ने यो सिट चाहिँ बसन्त त राख्थ्यौँ है अहिले अरू मान्छे आयो भने छोड्नुपर्छ क्या अरे राख न त अहिलेलाई फेरि एक्चुली फोन गर्नु न सुरु हुन लागिसक्यो नाटक कति मिनटको हुन्छ यो नाटक त डेढ घन्टाको छ क्या छ साढे छ राति पर्छ नि त आजकल त ढिलो हुनुभयो त्यसो भए त एउटै ठाउँ जानु त हो नि कत्ति यादतिर क्या तिमी बरू बाक्लो लुगा त ल्याछौ नि होइन चिसो हुन्छ नि फेरि बाइकमा राति पसार बस्दा किन बोलाइ चाहिँ भाते सधैँ हतारमा बोलाउँछु अनि तँ चाहिँ सधैँ ढिलाउँछुस् प्लेन पठाइदिनु नि त्यस्तो मान्छेले गुडेर आउँदा त ढिलै हुन्छ के अरे थाहा छ खाइस् तैँले बनाएको छैनस् त्यही भएर त सोध्या नि भनेर साँच्चै बनाएको छैन भोक लाग्छ मलाई त तँलाई भोकै नलागेको त कहिले हो र होइन भने अचम्मै भएको छ यति भोक लाग्छ नि आजकल मलाई चाडो भएर होला नि मैले खाएको भात देखिस् भने दँगै पर्छ यस्तो भाते अनि किन बोलाइ किने बोलाउन चाहिँ दिक्क लागेर नि तँलाई दिक्क नलाग्ने कहिले होला है नकरा के भयो फेरि प्रशान्तसँग भेट भएको ए हो कहिले अस्ति मेरो कलेज बाहिर आइ पुरानो कुरा रिपिट गर्दैथ्यो मैले त हाम्रो सबै सकिसक्यो भनिदिएँ साथीभाइहरू त बोल्न मिल्छ होला नि भनेर सोध्दै थियो के भनिस् तिमी हुन्छ भन्थेँ बोल्सालाई बन्द त किन गर्नु र आना आन कुट गरेर ब्रेकअप गरे होइन क्या अरे ठिकै भयो नि त त्यसो भए अनि हेर्न तँलाई मैले बोलाएको त अर्कै कुराको लागि हो के कुरा फेरि सुन्न सन्तोषले नि मेरो पैसा चोरे जस्तो लाग्यो क्या फेरि होइन त्यो घरको त पछि मम्मीले भेटाउनु भयो अरे अर्कै ठाउँमा राखेको रहेछन् नि मम्मीको भुलक्कट बानी यत्तिकै मान्छेलाई शङ्का गरेर सुन्न त्यो नातिनी ज्वाइँ पर्ने रहेछन् त्यो राति बिचरा तिनलाई पो शङ्खा गरेर मम्मीले हो र अनि गर्नु परेन त त्यत्रो पैसा हराएसी अस्ति त मलाई फोन गरेर पाप त लाग्दैन नि मलाई पवित्र अरे अनि सुन्न भन्न कति सुन्न सुन्न गएर भन् सन्तोषले यसपालि चाहिँ चोरेकै हो क्या मेरो पैसा पाँच नत्र कसरी हराउँछ त भन्न तैँले पनि बिर्सेकी होस् कि भुलक्क डामा कि छोरी त परिस् नकरा होइन क्या अरू त कसले जान्छ र पाँच हजार मात्रै अरू बाँकी दुई हजार छ फेरि त्यसो भयो त्यसैले होला सिधै तैँले छोरिस् भनेर त्यसले हो भन्दैन हेर मजाले कुरा गर गाल नहरीकन कुरा गर केही न केही त भला नि त तँ नि बस्नु हे बरु भरेसँगै कुरा गरौँला नि भौ बस्दिनँ मेरो अरू कति काम छ तैँले कुरा गर्दा राम्रो हुन्छ नि त्यसको लप परेछ जस्तै लागिरहेछ क्या मलाई आजकल राम्रै भयो नि त दिदीको ब्रेकअप भाइको सुरु एउटा न एउटाको त हुनै पऱ्यो नि घरको सेवा राख्नलाई नकरा हावा हावा कुरा गर्छस् अनि हिजो त खुब नाटक हेर्न गएको रहेछस् मोज्छ है कसरी थाहा पाइस् तैँले फेसबुक हुँदा मात्रै कसरी थाहा पाएस भनेर सोध्छेँ कसले हालेको फोटो खै कसले हो हुन त ता तँलाई ट्याग गराइरहेछ अनि देखाएँ मैले अरे नहाल भनेको नवीन दाइली त होइन नि त बसन्त होला निभाउन नजान्दा कुनै बेला मिठो सम्बन्ध पनि अमिलो बन्न पुग्छ मिलन र वर्षाको सम्बन्ध अब कसरी अगाडि बढ्ला थाहा पाउनको लागि अर्को भाग सुन्न नछुटाउनुहोला यस साँच्चै हामीले नाटक रेकर्ड गर्दाका केही रमाइलो क्षेणहरू यसै नाटकको अन्त्यमा समावेश गरेका छौँ है तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई प्रतिक्रिया लेखेर पठाउनुहोला प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कम स्ट सिएचएयुबिएटियु चौबाटो ट्विटरमा ड्रामा र शैली हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू कुशल विष्ट रबिना थापा दुर्गा कार्की ससाङ बोहरालाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेको लागि म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजे तबाट सुन्नुहोला गुड बाई यसलाई तिमीहरू ढिलो बुस् न होइ रेकर्ड गर्ने हो गरम भने बिग्रियो भने फेरि गरम भन्नु हरूम भाइ मेरो आवाज ठिक छ तिमी पनि सोध म फोन गर्छु कस्तो ढिला भयो हो मैले त ल ए ढिलो ए झ्याउ लाग्ने बनाउने ल ल फेरि फेरि ढिलो अस्ति त मलाई फोन गरेर मलाई पाप त लाउँदैन लाउँदैन नि पवित्र लाउँदैन मलाई पाप त लाउँदैन नि भन्नुहुन्न त मम्मीले सुन्न लेख्न पनि अर्को ठाउँमा राखे रहेछन् मम्मीको भुलक्कड बानी यत्तिकै पढिकन होइन यो त अलि लामो छ पढ्न चाहिँ पढेँ मैले त्यो सुन्न नातिनी ज्वाइँ पढ्नेलाई सुत्याए रहेछन् यतिबाट <laughs> मात्र भन्छ ल <laughs> सुन्न त्यो नातिनी ज्वाइँ पढ्ने सुतेका रहेछन् <laughs> यो कोदाले एकचोटि स्क्रिप्ट नपढेर भयो त राम्रो भयो त हुन त भयो नि त तर पनि